मल्टी लर्निंग मल्टीलर्निंगी मैथ साइंस टेस्ट नदी पांच विषय में मिल सी प्लस टू करना पाइने साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई हुने, खैरानी मल्टी पर्चा नारायणी डेवलपमेंट बैंक को माथि मोबाइल अंठानब्बे चार बावन्न छयास एक हाइडल वर्ग जर्मनी अफसेट मेसिन द्वारा एकै साथ रङ्गिन सफाई गर्ने एक मात्र छापा खाना विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात एक मोबाइल अन्ठानब्बे पाँच द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी राम्रो ल्याउने पाँचोको मांखामा गएको पहिरोमा परि बेपत्ता भएका एक सय तेइस जनालाई सरकारद्वारा मृत घोषणा अझै छपन्न घर जोखिम <laughs> संविधान निर्माणका लागि एमालेसँग सहकार्य गर्नु परेको नेपाली कंग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरलाको भनाई काम गर्न अप्ठ्यारो भएको भए सरकारमा ट्राफिक नियम उल्लंघनका घटनामा वृद्धि ट्राफिकद्वारा आजदेखि विशेष अभियान शुरू रसियाको ह्याकर्स समूहद्वारा झण्डै एक अरब इमेल ठेगाना तथा पासपोर्ट चोरी गरेको खुलासा सूचना चोरीको यो घटना अहिलेसम्म केसीभन्दा ठूलो भएको कम्पनीको दावी नमस्कार अर्पण सबैका लागि सबैका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच समयकाटनमा संसारभरि के साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ सहकर्मी अनिताल सरकारले सिन्धुपालोको मांखामा गएको पहिरोमा परिवेपत्ता भएका एक जनालाई मृत घोषणा गरेको छ बेपत्ता भएका मध्ये त्यति चुनाएको सब भने यस अघि नै निकालिएको छ योसँगै पहिरोमा परि मृत्यु हुनेको संख्या एक सय छपन्न पुगेको गत शनिबार बिहान गएको पहिरोमा परि उनीहरू बेपत्ता भएका हुन् पाँच दिनसम्म खोजी गर्दा पनि जीवित नभेटिएपछि सरकारले बेपत्ता सबैलाई मृत घोषणा गरेको हो यस्तै सरकारले मृतकका परिवारलाई जनै चालिस हजार रूपियाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ उता पहिरो स्तरमा पहिरो खस्ने क्रम जारी रहेपछि उद्धारमा समस्या भएको छ हिज पानी परेपछि उद्धार कार्यमा कठिनाई भएको हो स्थानीय प्रशासनका अनुसार विस्थापितको संख्या चार सय छत्तीस रहेको छ भने एक सय पन्ध्र घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ त्यस्तै गरी अधिक जोखिमयुक्त घर अझै छप्पन्नवटा रहेको छ नेपाली कंग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरलाले नेकपा इमालेलाई कंग्रेसको कारण सरकारमा काम गर्न अप्ठ्यारो भएको भए सरकार छान्न चुनौती दिनुभएको छ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशील कोइरलाका कारण सरकारमा रहेर काम गर्नका लागि एमालेलाई गाह्रो भएको भन्ने गुनासो गरेको भन्दै कोइरलाले अप्ठ्यारो भएको भए सरकार छान्न एमाले चुनौती दिनुभएको नेपाली कंग्रेस मुकानपुरले टौडामा गरेको कार्यकर्ताहरूलाई सम्बोधन गर्दै नेपाली कंग्रेसमा फेरि सरकार चलाउने भएकाले एमाले सरकार छोडे पनि त्यसले कुनै फरक नपर्ने बताउनुभयो एमालेका अध्यक्ष ओली गैरजिम्मेवार नेता भएको भन्दै नेता कोइरलाले सरकारमा एमालेलाई साथ लिएर काम गर्न निकै गाह्रो भएको दावी गर्नुभयो एमालेका मन्त्रीले पनि प्रधानमन्त्रीका कारण काम गर्न गाह्रो भएको अभिव्यक्ति दिन थालेको भन्दै नेता कोइरलाले त्यस्ता अभिव्यक्ति दिनुको सातो सरकार छुन्न चुनौती दिनुभयो एमाले साथमा लिएर हिँड्नु कंग्रेसको बाध्यता ले संविधान निर्माणका लागि एमालेसँग सहकार्य गर्नु परेको बताउनुभयो चीन सरकारको निमन्त्रणामा अर्थमन्त्री डा रामसर महत आज चीन प्रस्थान गर्नु छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सकिए नेपाल सरकारको नेतृत्व गर्दै अर्थमन्त्री महत चीन जानु छ भारत सरकारले नेपाललाई बिना ब्याजको एक खर्ब सहयोग गरे चीनले पनि नेपाल चासो देखाएको छ चीनका अर्थमन्त्री लाओ जीवीको निमन्त्रणामा वहाँ आज बेजिङ प्रस्थान गर्नुभएको नेपालको आर्थिक तथा सामाजिक विकासको अभियानमा चीन सरकारको थप सहयोग र सद्भाव जुटाउने उद्देश्यले भ्रमण तय भएको अर्थ मन्त्रालयले जनाएको छ अर्थमन्त्री महतले त्यहाँका अर्थमन्त्री लगायत निजी क्षेत्रका व्यवसायिक प्रतिनिधिहरूसँग पनि छलफल गर्नुहुने कार्यक्रम तय भएको छ त्यहाँ हुने छलफलमा चीनसँगको बर्दो व्यापार घाटा न्यूनीकरण नेपालको पूर्वाधारको क्षेत्रमा थप सहयोग जुटाउने आर्थिक तथा सामाजिक विकासका लागि चीन सरकारको सहयोग जुटाउने दुवै मुलुकका अन्य पारस्परिक हितका विषयमा कुराकानी हुने बुझिएको छ भारतसंग मात्रै होइन पछिल्लो समय उत्तरतर्फको अर्को छिमेकीसँग पनि नेपालको व्यापार घाटा बढ़दै गएको छ नेपालको चीनतर्फको निर्यात दुई अर्ब त्रिपन्न करोड़ आयात अडसठी अर्ब पैंतालिस करोड़ रहेको छ भने व्यापार घाटा पैंसठी अर्ब रहेको छ अर्थमन्त्री डा महतले चीन भ्रमणका क्रममा त्यहाँका वाणिज्य मन्त्री गाउ हुनसँग पनि छलफल गर्नुहुने कार्यक्रम रहेको छ ऊर्जा मंत्री राधा गेवाली आफ्ना बंगलादेशी समकक्षीको निमंत्रणामा बंगलादेशको पाँच दिने औपचारिक भ्रमणमा ढाका जानु भएको छ मन्त्री गेवालीका साथ मन्त्रालयका सहसचिव एवं प्रवक्ता केशव ध्वज अधिकारी जलविद्युत लगानी तथा विकास कम्पनीका प्रमुख कार्यकारी अधिकारी दीपक रौनियर लगायत रहनु छ भ्रमणका क्रममा नेपाल र बंगलादेश बीच विद्युत विकास सम्बन्धी पारस्परिक सहयोग एवं सम्भावनाको खोजी लगायतका विषयमा कुराकानी हुने जनाइएको छ उपहण तथा शरीर बन्धक बनाई रकम असुल्ने चारजनालाई प्रहरले पक्राउ गरेको छ काठमाण्डो थानकोटका अक्षप्रसाद रेग्मीलाई बन्धक बनाई धम्काएर रकम लुट्ने एक युवतीसित चारजनालाई प्रहरले पक्रेको हो घटनामा संलग्न भएको आरोपमा प्रहरले मोरङका छत्तीस वर्षीय अभिषेक गिरी ललितपुर डेरागरी बस्ने एकतीस वर्ष कामिलन लेम्बु ललितपुरको उन्नाइस वर्षीय शारदा सिलवाल भन्ने कविता देवी साँक्य र छापाका राजु श्रेष्ठ रहेको प्रहरले जनाएको उनीहरूले थानकोटका रेग्मीलाई नाटकीय रूपमा फोन गरी ललितपुर सानेपा स्थित एन्द्रणी हाइटमा भोलाएर कोटपिट गाली गलाओस् र हातपात गरी बन्दक बनाई शरीरमा लगाएको सुनको गरगहनाहरू तथा जेन्सी समेतका धनमार जबरजस्ती लिएर नाङ्गु बनाएर फोटो खिचेको प्रहरएको छ यस्तै उनीहरूले रेग्मीलाई काठमाण्डको त्रिपुरेश्वर स्थित लकेर एक लाख लिई बाँकी लाख कपाली का तम्सु कागज का समेत जबरजस्ती गराई पाँच घण्टा बन्दक बनाएर छोडियो ललितपुर प्रहरीले सुनाएको उनीहरूको सात बाट बाह्र छ एक दुई आठ पाँच नम्बरको खैरो रंगको गाड़ी बा पाँच छ चार एक तीन नम्बरको होन्डा कम्पनीको स्कूटर नगद एक लाख सडसठी हजार पाँच सय रुपियाँ बरामद गरेको प्रहरीको भनाइ छ पूर्वी चितोवनमा ट्राफिक नियम उल्लंघनका घटना वृद्धि भएपछि ट्राफिक प्रहरीले आजदेखि विशेष अभियान शुरू गरेको छ अभियानको पहिलो दिन आज रत्नगरमा छड्के चेक जाँच गरिएको छ चेक जाँचका क्रममा ट्राफिक नियम उल्लंघन गर्ने सतहत्तर जना मोटरसाइकल चालक कार्यवाहीमा परेका छन् जसमध्ये तीसजनालाई स्पोटमै कार्यवाही गरिएको र सड़चालिसजना सवारी चालकको लाइसेन्स नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक रमेश राज भेटवालले जानकारी दिनुभएको छ कार्यवाहीमा परेका 30 दस हजार राजस्व संकलन गरिएको उहाँले बताउनु भएको छ नियन्त्रणमा लिएको लाइसेन्सका सम्बन्धित चालकलाई न्यूनतम दुई सयदेखि एक हजारसम्म जरिवाना गराइने प्रहरी निरीक्षक भेटवालले बताउनु भएको छ सा। साथै कागजपत्र नभएको एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ बिना हेलमेट सवारी चलाउने हेलमेटको फिता नलगाउने ब्लू नबोक्ने लाइसेन्सको मिति सकिएकाहरूलाई गरिएको उहाँले बताउनु भएको छ पूर्वी चितौनमा ट्राफिक प्रहरीको जनशक्ति कम भएपछि भरतूरबाट जनशक्ति ल्याएर चेक जाँच गरिएको ट्राफिक प्रमुख भेटवालले बताउनु भएको छ पर्याप्त ट्राफिक नहुँदा ट्राफिक प्रहरीले नेपाल प्रहरीको सहयोगमा चेक गर्ने गरेको छ अभियान अन्तर्गत क्षमताभन्दा बढ़ी विध्यार्थी बोक्ने स्कूल बसलाई समेत कार्यवाहीको दायरामा ल्याउने तयारी ट्राफिक प्रहरीको छ पूर्वी क्षेत्रका स्कूल बसहरूमा क्षमताभन्दा बढ़ी विद्यार्थी बोकेको पाइएपछि उनीहरूप्रति पनि निगरानी बढ़ाउन थालिएको प्रहरी निरीक्षक भेटवालले बताउनु भएको छ भरतपुर र नानगढ़ क्षेत्रमा भन्दा पूर्वी चितवनमा बढ़ी नियम उल्लंघन भएको पाइएको र यो अभियानलाई निरन्तरता दिने ट्राफिक कार्यालयले जनाएको छ अभियानले निरन्तरता नपाउनु र सवारी चालकमा जनचेतना हुँदाहुँदै पनि अथेर गर्ने बानीका कारण जति नै चेक गरे पनि यस्ता क्रियाकलाप सोचे जस्तो न्यूनीकरण हुन नसकेको भेटवालले बताउनुभयो केही समय अघिदेखि ट्राफिक प्रहरी कार्यालयले जिल्लामा सक्रियता बढ़ी देखाएको छ पूर्वी चितौनको खैरिनीमा बीस किलो गाँधासहित पक्राउ परेका एकजनालाई आज प्रहरले सार्वजनिक गरेको छ पूर्व पश्चिम राजमार्ग अन्तर्गत खैरणीको वैरणीबाट पक्राउ परेका मकानपुरको वर्षा माडी गाविसवड़ा नम्बर चार पानी बस्ने वर्ष चालिसका लालबहादुर रूम्बालाई हिजो बेलुका आठ पक्राउ गरिएको थियो भने एकजना महिला भने भाग्न सफल भएकी थिइन् पक्राउ परेका रूम्बालाई आज बिहानै लाका प्रहरीकाले खैरिले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो गाड़ी सैड़ रुम्बा अभियुक्त पक्राउ परे पनि प्रहरले भने गाँछा र व्यक्तिलाई मात्र सार्वजनिक गरेको थियो अभियुक्तले पत्रकार, पत्रकार दिएको जानकारी अनुसार ग एक सौ नौ नम्बरको ट्याक्सीमा दुईवटा सुरुकेशमा नौ किलोका दरले प्याक गरी पश्चिमतर्फ लैसान लागेको बताएको थियो तर प्रहरले भने गाँछा र व्यक्ति मात्रै नियन्त्रणमा लिएको पत्रकार सम्मेलनमा बताएको छ सड़कमा सुकेश गुडाउँदै लैसाने क्रममा उनलाई पक्राउ प्रहरले सूचना लुकाउने प्रयास गरेपछि पत्रकार र थियो. व्यवस्थापिका संसदको बैठक आज पनि जारी छ केही बेर अघिदेखि शुरू भएको बैठकमा सभासदहरूले उठाएको बाढ़ी पीड़ितको विषयमा छलफल भइरहेको छ सभासदहरूले उठाएको प्रश्नको जवाब सरकारका तर्फबाट गृहमन्त्री बाबुदेव गौतमले दिनुहुने कार्यसूची रहेको छ वहाँले बोल्न बाँकी रहेका सभासदहरूको समय सकिए पनि जवाफ दिनुहुने बुझिएको छ यसअघि हिजोको बैठकमा सांसदहरूले देशका विभिन्न भागमा भएको भाग बाढ़ी पहिरोका बारेमा सरकारले संसदमा जानकारी नगराएको भन्दै सरको आलोचना गरेपछि सभामुख सुभाष चन्द्र नेगमाङले सरकारलाई आजको बैठकमा जवाफ दिन कड़ा रूलिङ गर्नु भएको छ सभामुखको रूलिङ अनुसार आज गृहमन्त्री गौतमले जवाफ दिन लाग्नु भएको छ नौलप्रासीको बक्ली हावा क्षेत्रमा रहेका कर्ष र उद्योगले अवैध रूपमा नारायणी नदीबाट गीटुगा गिटी निकासी गर्दा गण्डक क्षेत्रमा बनाइएका बात्र ढोकरहरू भत्किने खतरा बढ़ेको छ जसले गर्दा दक्षिण भेगका पाँच गाविस जवानको जोखिममा परेका छन् नदीबाट ढुङ्गा गिटी निकाल्दा बसोबास नै उठी बास नलागेको भन्दै उद्योगलाई तत्काल बन्द गर्ने स्थानीयले प्रशासनसँग माग गरेका छन् गण्डक बाधलाई प्रत्यक्ष असर पोग्ने भन्दै नदीबाट ढुंगा गिटी निकाल्न रोक लगाएको छ आर्थिक वर्ष दुई हजार सत्तरी एकात्तरमा नवलपरासीको चूर्य क्षेत्रको वनमा लागेको डढ़ेलुका कारण करिब दस हजार हेक्टरमा फैलिएको वन सखाब भएको अनुमान गरिएको छ जिल्लाको दाउने धुरकोट धुरकुट अरूणखोला चोरमारा लगायतका जंगलमा डडेलु लागेको थियो डड़ेलु डडेलोबाट जंगली जनावर समेत प्रभावित भएको वन कार्यालय नवल प्रयासीले जनाएको छ डडेलु लागेको वन क्षेत्रमा निलगाई हरिण मयूर काली जस्ता वन्यजन्तु र पंक्षीहरू पाइने गर्दछन् चौपाया चराउन र घाँस दाउरा गर्न जंगल गएकाहरूले फालेको सुरको ठुटोबाट वन क्षेत्रमा डडेलो लाग्ने गरेको छ अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हाम्रो प्रश्न थियो प्राकृतिक विपत्तिमा सरकारले गरेको पूर्व तयारी कस्तो लाग्यो एक कागजमा सब व्यवहारमा छैन बी पूर्व तयारी नै देखिएन सी अप्ठेरो भू र स्रोत साधनको अभावले समस्या तपाईले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ एक कागजमा छ व्यवहारमा छैन भन्नेमा सैतिस प्रतिशत पूर्व तयारी नै देखिएन भन्नेमा एक्काइस सी अप्ठ्यारो भू र श्रोत साधनको अभावले समस्या 42 मत धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न चितवनमा बढ़दो सड़क दुर्घटना न्यूनीकरण गर्न के गर्न सकिएला यो ट्राफिक बड़ी सक्रिय हुने बीच चालक सचेत हुने सेत से बढ़ाउने अर्पण जन आवाज में तुने जिसको मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर एाइप करी एक स्पेस पीओएलएल पोल टाइप करी आपूला उत्तर ए बी वा सी टाइप गरी चौवालीस पचपन्न वा पैंतालीस पचपन्न में पठान अर्पण जनआवाज को मत परिणाम हरेक साझा पांच बजे अर्पण बुलेटिन प्रस्तुत करने पालक ट्राफिक खबरको यति बेला नानगढ हेटौडा बिरगंज सड़क खण्ड खुला छ त्यसै गरी नानगढ़ मुगलिन मुगलिन नौबुसे काठमाण्डु सड़क खण्ड मुग्लिन दमौली पोखरा सड़क र नानगढ़ परासी भुटुवल सड़क खण्ड पनि खुल्ला छन् त्नगर एक सौ राचौ चितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसठी सात सय मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम पैंतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले सनाएको छ त्यस्तै भोलि बिहान घाम लागे तापनि दस्रो बेलुका पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी सुप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ एस अर्पण मौसम जुवानी जारी हो। समाचार समूहले झण्डै एक अर्ब इमेल ठेगाना तथा पासवर्ड चोरी गरेको खुलासा भएको छ अमेरिकाको सुरक्षा सम्बन्धी अनुसन्धान गर्ने संस्था होल्ड सेक्युरिटीले रसियाका ह्याकरले चार लाख भन्दा बढ़ी वेबसाइटबाट सूचना समेत चोरी गरेको दावी गरेको बीबीसीले जनाएको छ सूचना चोरीको यो घटना अहिलेसम्मकै सबैभन्दा ठूलो भएको पनि कम्पनीले दावी गरेको छ विश्वका ठूलादेखि साना कम्पनी तथा वेबसाइट पनि ह्याकरको निशानामा परेका छन् ह्याकरहरूले चोरी गरेका गोप्य सूचना नबेचे पनि सामाजिक सञ्जालमा खराबी ल्याउन प्रयोग गर्ने र त्यस बापत पैसा लिने गरेको होल्ड सेक्युरिटीले जनाएको छ अफगानिस्तानको राजधानी काबुल नजिक बेलायतले संचालन गरिएको सैन्य एकाडेमीमा एक अमेरिकी सैनिक अधिकारीको हत्या भएको छ अमेरिकी तालिबानको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 अफगानी सेनाको रचात्मक कारवाहीमा मारिएका छन स्पेनका मिडफिल्डर जाबी हर्नादेशले अन्तराष्ट्रिय फुटबलबाटै स्पेनका लागि एक सय तेत्तीस खेल खेलेका जाबीले अन्तर्राष्ट्रिय फुटबल जीवनबाट सन्यास लिएको घोषणा गरेका हुन् जाभी टोलीको सदस्य हुँदा स्पेनले एकपटक विश्वकप र दुई पटक युरोकप जितिसकेको छ स्पेनिश क्लब बार्सिलोनाबाट व्यावसायिक क्लब फुटबल खेलिरहेका चौतिस वर्षीय जाबीले स्पेनका लागि तेह्र गोल गरेका छन् सन् दुई हजारमा स्पेनी टोलीबाट खेल्न शुरू गरेका जाबीले टोलीमा आफ्नो शानदार समय बिताएको र त्यसका लागि आभारी रहेको बताएको बीबीसीले जनाएको छ उनको अन्तर्राष्ट्रिय करियर भने दुखदका साथ अन्त्य भएको छ स्पेनले गत महिना सम्पन्न विश्वकपमा नेदरल्याण्डसँग पाँच एक र चिलीसँग दुई शून्यले हार बिहोर्दा उनी पनि टोलीमा थिए आफूले सन् दुई हजार बाह्रमा युरोकप जितेपछि संयास लिन चाहेको भए पनि प्रशिक्षक देल का से देल बास्कुले भनेका कारण टोलीमा बसेको उनले बताएका छन् एसके डूनियनले काठमाण्डको उत्तरी क्षेत्रमा रहेको सफलले भद्रकालीमा आफ्नै कपालहल निर्माण गर्नका लागि सहयोग रकम संकलन गर्ने क्रमलाई तीव्रता दिएको छ त्यस क्रममा स संघका अध्यक्ष रामकृष्ण महर्सं तथा काठमाण्डौ क्षेत्र मोर्चाका सभासद गगन थापाको उपस्थितिमा विभिन्न व्यापारी समाजसेवी बुद्धिजीवी लगायतबाट छ लाख रूपियाँ बराबरको चन्दा रकम तथा निर्माण सामग्री संकलन भएको एसके कोषाध्यक्ष गोविन्द श्रेष्ठले जानकारी दिनुभयो स्थापनाको पहिलो निर्वाचन प्रचार गठित समितिको कार्यक्रम अन्तर्गत निर्माण हुन लागेको कवड हलको अनुमानित लगातब्तीस लाख रुपियाँ रहेको छ कबड़ हल निर्माण कार्यको लागि आवश्यक रकम जोहो गर्ने क्रममा जिल्ला विकास समितिले आठ लाख रूपियाँ रकम प्रदान गरेको छ पाँच बजेको छ सिन्धुपाल्चोको मांखामा गएको पहिरोमा परिवेपत भएका स्थितिलाई सरकारद्वारा मृत घोषणा संविधान निर्माणका लागि एमालेसँग सहकार्य गर्नु परेको नेपाली कंग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरेलाको भनाई काम गर्न अप्ठ्यारो भएको भए सरकार छन् चुनौतीमा ट्राफिक निमोल्लंघनका घटनामा वृद्धि ट्राफिकद्वारा रसियाको ह्याकर समूहद्वारा झण्डै एक अरब इमेल ठिकना तथा पासवर्ड चोरी गरेको खुलासा सूचना चोरीको यो घटना अहिलेसम्म ठूलो भएको कम्पनीको दावी पाँच बजेको हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पंप संगे फोन नंबर शून्य छप्पन्न पांच तिरसठी दुई सय नब्बे रंग रोगन सैनेटरी टॉयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेंटोल को व्यवस्था का साथ को आधिकारिक बिक्रेता जानकारी कराइन एटीच्यूट मल्टीलर्निंगी मैथ साइंस नदी पांच विषय में मा प्लस टू करना पाइने साथ ही इंग्लिश जापानी कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई मल्टीलर्निंग नारायणी डेवलपमेंट बैंक को माथी मोबाइल अंठानब्बे चार बावन्न छयान सब जर्मनी हाइडल वर्ग मेसिन द्वारा एक रंगीन छपाई करने एक छापाटी र दस चितवन विद्युत प्राधिकरण अगाडि कोड शून्य छप्पन्न पाँच छब्बिस सात एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अठचालिस एजुकेसन राम्रो नतिजा ल्याउने तपाईँको सपना पॉइंट एक सौ चार थोपलो पांच मेगा हाल सिटी एक्सप्रेस मनी ट्रांसफर आपको आठौ वार्षिकोत्सव को अवसर में सगरो प्रस्तुत करद पैसा हाथ हाथ में उपहार आठ आठ यस योजनामा योजना में सहभागी जित्होस दैनिक आठ जना विुफ जैकेट प्रत्येक आठ दिन एक जनाटफोन हर एक महीना को गते एक जना एक तोला सुन को सिक्री तेती कहा रंपर उपहार में एक जना मोटर विस्तृत जानकारी को लगी नजिके को सीटी एक्सप्रेस को भुगता काउंटर व राष्ट्रीय दैनिक हेस्प जानकारी फोन चार दु एक्सप्रेस मनी ट्रांसफर कुनै आउँछौ